आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि आइसक्नु भएको छ एन्जल खबर आराम हुनुहुन्छ मलाई पनि एकदम ठिक छ खाजा भयो होला है मेरो पनि भइसक्यो अनि आज कुन भाका सुन्ने बाउ अँध्यारोमा लाएको माया काली चौकी गोरी है कसलाई सुनाउनुहुन्छ नि एकजना मात्रै हो है ल अहिले मेडियो सुन्दै गर्नु नमस्कार नमस्कार ना लाई उकी छोरी अमला काली छोकी गोरी न लाई ठाता भेटा ओसी को रात माँ चिमर बाकी छोरी छाजू ने पता हो रहा जिम्मा की छोरी आधारों वालक हमारा काली छोकी गोरी आधारों को हमारा काली छोकी गोरी छोरीक हमारा काली छोकी गोरी आधार बालक हमारा काली छोकी गोरी प चिप चिप Bye. <laughs> तह रारी घुमाया खाली झोंकी काली को काली छैन गोरीदेखि नै रमाइलो भागा तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो लाइनमा तर उहाँसँग चाहिँ कुराकानी गर्न सकिराखेका छैनौँ अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ तर उहाँसँग कुराकानी हुन सकिराखेका छैन हजुर नमस्कार दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ साथी आइसक्नु भएको छ नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्छ तर उहाँसँग कुराकानी हुन सकिराखेको छैन जे होस् तपाईँको रोजामा रहेको समदुर लगधुरी भाकाहरू हामी तपाईँको लागि राख्छौँ दुईवटा बाटो पनि तपाईँको लागि खुल्ला छ अलिकति फल लाइनमा समस्या आइरहेको हो कि जस्तो पनि लागिरहेछ तैपनि प्रयास गर्नुहोस् तपाईँको रोजामा रहेको रहे भाका हामी पक्कै पनि राख्छौँ यति बेला कोही साथी हुनुहुन्छ लाइनमा अब उहाँलाई स्वागत गर्छु नमस्कार हेलो अह कोही साथी हुनुहुन्छ हजुर नमस्कार उहाँसँग कुराकानी हुन सकेन तपाई, फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्दैछ यति बेला भने तपाईँको लागि मिठो भाका राख्न चाहन्छु चा। रोजाइमा लोक भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसम्म तपाईँकै रोजाइमा रहेका सुमधुरा लुकधुरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छु यदि सुन्न मन लागेको छ आफूलाई मनपर्ने लोक भाका भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो खुल्लै छ र शून्य छपन्न पाँच साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो हजुर नमस्कार अँ कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन, हुन सकिएन जी होस् रोजाइमा लुक भागाको व्यवसायमा रहेर हामी तपाईँको रोजाइमा रहेका सम्मधुरा लुकधुरी भाकाहरू राख्ने गर्छौँ फोन लाइनमा अलिकति समस्या आइरहेको हो कि जस्तो लागिरहेछ होस् तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् तपाईँको रोजाइमा रहेको भाकासम्म भएसम्म हामी तपाईँको लागि राख्ने नै छौँ बने बने बसाए बसाए र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु त्यस पछाडि भने तपाईँको लागि एउटा मिठो भाका रहनेछ यदि फोन लाइनले साथ दियो भने पक्कै पनि तपाईँसँग कुराकानी हुने नै छ र तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको यो श्रृङ्खला लिएर हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज मङ्गलबारी बसाइयो बसाइ जुन कुनै भए पनि विशुद्ध रूपमा हामी तपाईँको रोजाइमा रहेको सु मधुर लोकधुरी भाकाहरू राख्ने गर्छौँ र यति बेला कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो अँसँग पनि कुराकानी हुन सकेन अब चाहिँ फोन प्रयास नगर्नु भए पनि हुन्छ कि जस्तो लागिरहेछ आज रोजाइमा लुक भाकाको यो व्यवसायमा सम्पूर्ण गीतहरू राजको रोजाइमा बज्नेछन् आगामी श्रृङ्खलामा तपाईँको रोजाइमा रहेको भाका हामी पक्कै पनि राख्छौँ यति बेला भने राजको रोजाइमा रहेको एउटा निकै नै भाका तपाईँको लागि पनि O You You You You You You You You'reeousness啊 eadn booster 효的 Georbrotholumn issue all the في Hospital of our resource lots vena**** Ал bur Aí wow 아 I B त साझाउ छोरी छुमा छुरी छ हाम्रे यहाँ सोले गीत सजाउ छ तीमा प्रतिम्बे घाँटीमा झुम्डिएर मर छुमा पछुरीको पास झुन्डिएर मर छुमा पछुरीको पासन प्राप्टा <laughs> प्राप्टा ढूंगा भाटो मिले घर हो तीका नए गिरा मुे घास तिमे घाती मोबे राम छोमा छुरी गोपास मर छुमा छुरी गोपास आज मैले गहना नि? एक पटक घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसा भरिराख्नु पर्छ र हो, हामी कहाँ ग्रह दशा राशिहरू सुनसादीमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर गराउँदछ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ छा बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार एकाउन्न अनुप लामी छाने होइन भाउजू के भयो ही त हो नि ढाड कमर दुखने, शरीर दुखने अनि रातो डाबर पनि आएको छ वर्षा नगत देखिनु मजदुवार बाँसु पलाउनु डल्लो वा गिर्खा हुनु मजद्वार बाहिर निस्किनु वरिपरि चिर्नु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाँत एलर्जी रातो डाबर आउने अनुहारको चायौँ पोतो शरीर चुलाउने सेतो डुबी मुसा कोठी डन्डी दाग र युरोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैर नयाँ भवन चितुवन मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे मा ना एकदोमोबाइल एक प्रणाली हजुर हमारा सेवा पल्सर दु से सी सी एन एस बाइक दुई सी सी का पलसर बाइक बिक्री एक सीसी का डिस्कभर बाइक एक सी सी एक सचीस का, का प्लाटिना बाइक जीनियन स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स ट्राली खैरनीचार मगरी चोक पर्साद फोन शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तीस घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसके भने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 सम्पर्क शिवक्ति कङ्क्रिट उद्योग रत्नगर किन बेलसी हाइवेसँगै मोबाइल अन्ठानब्बे चार सय पचास छपन्न चार सय चौध अर्जुन पुरी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 हजू हमी कहाँ घर निर्माण को आवश्यक पड़े ट्वाइलेट, बाथरूम सेनेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडिमेड ढोका साथ ही पशुपति पैंटाल सप्लायर सेंटर ताम तपाई को घर बलिओ आकर्षक निर्माण सहयोग करने हम काम हम काम सम्पर्क सेन्टर अगाडि प्रोपराइटर अन्ठानब्बे चार अघाड़ी प्रोप्राइटर पुनश अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन सुन्ना छपन्न पाँच एकसठी आठ सय चालिस छबी सनी घर को लागी, फनी चर पाएशी। सामान फर्नीचर सस्तो सामानी नाम सस्तो सस्तों फर्नीचर दंग भाचू मत हजुर हेरी हेरी घर, आप दिदी बहिनी, लो है दाजु भाई सम्झनु सही टाढी चोक सस्तो भर्ने जाइ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 यतातिर छोरी छोरी नजानु घर घोराको फेसानको पाँच लुगा जुत्ता मनकामाना मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल रोटाको बजालमा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 फैंसी मन एक हजार हनका मन मना फैंसी एक हजार में हाई स्कूल को बजलमा गाँव घरा सम को दर्पण सुनो हो रेडीओ आरपाणा अहिले त पाँटियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज र यो कार्यक्रम रोजाइमा लोकभाका व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भागाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो भाषा मेगा हर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जनसुके खुडाबाट सुनिराख्नु भएको छ रोजाइमा लुकभागाको आजको व्यवसायमा रहेर पनि तपाईँको माझमा तपाईँले रोज्नु मा भएको गीतहरूलाई प्रस्तुत गर्ने कोसिसमा हामी थियौँ तर फोन लाइनमा अलिकति समस्या भयो त्यसैले तपाईँको रोजाइमा रहेको सुमधुर लुकधुरी भाकाहरू प्रस्तुत गर्न सकेनौँ त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ तर रोजाइमा लुक भाकाको व्यवसायमा हामी विशुद्ध रूपमा यिनै चर्चित लुकभाकाहरू राख्छौँ जुन भाका तपाईँलाई पनि मनपर्छ यति बेला फेरि पनि राजको रोजाइमा रहेको अर्को एउटा मिठो भाका तपाईँकै लागि Ah ah ah यत्तिको बन्न जानियो निकै नै भागा भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको यो बसाई तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै फ्री रेडियो रेडियो अर्पण एकछि थुप्लो पाँच हर्जमा र तपाईँको रोजाइमा रहेका सुमधुर लोक हामी कार्यक्रममा राख्ने गर्छौँ आज अलिकति प्रविधिले साथ दिएन अझ भनौँ फोनलाइनले साथ दिएन त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ र आजको रोजाइमा लोक भाकाको व्यवसायको हामी लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ तपाईँको लागि एउटा मिठो भाका छोड्दै रोजाइमा लोक भाकाको आजको व्यवसायबाट पनि विदा हुनुपर्छ यति जेलसम्म तपाईँले रेडियो सुनेर बस्दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै इन्टरनेट अनलाइनको डब्लु विश्वको जुन सकेको तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रेलसम्मको दिन प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै रोजाइमा लुक आजको यो विषयबाट म प्रतीक्षा पनि तिम्रै हो माखेक यो छोला यो छोरा तिमी रङ भिताउदा खरा भोला तिम्रै हो माखा छिमे गुपलै टेकसम छाता दिदिने यो चुला दिदिने यो चुला दिने र म संसंदै बिताउदा करामाइ रोला दिदिने यो चुला दिने र म संसंदै बिताउदा करामाइ रोला La, la, la